The program presents the program full of love. Hazzur, Kandipur FM, Prasthut Gordasa. Maya Nei Maya Nei Bhariyye Ko Karriya Kram. You Maya Bharmeji, yes it may be true. Brought to you by, Ensa, Nepal Ke Laagi.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 अनि म पनि फिर्तामा भन्छु ओवा यो माया भन्ने चीज यस्तै हो वेल well, ठुलो पार्नुहोस् भिडियोको भल्युम मनमा मायालुलाई साँचेर शान्त ठाउँमा कार्यक्रम सुन्नुहोस् अझ धेरै माया गर्नुहोस् सो, so, तिमी मेरो श्रोता अनि म कार्यक्रम सञ्चालिका हमी सुरू कर भर एंसलो भ चीज ये when before i keep wanting more and more what would i be without you यस वर्ष मत्मक उत्सव एन्सेल पर्पल फेस्टमा यही मङ्सिर सताइस गते दशरथ रङ्गशाला काठमाडौँमा भारतको कमेडी किङ कपिल शर्मा र मेलडियस सोनो निगमको साथमा नेपालका लोकप्रिय कलाकारहरू सुगम पोखरेल नेपाल राई। एक फ्री गोल्ड प्यादमा एक फ्री सिल्भर प्यास र एक जीबी डेटाको खरिदमा एक फ्री ब्रोन्ज प्या पाउनुहोस् स्टक सीमित भएकोले काठमाडौँ वा बनिपाको एन्सेल सेन्टरबाट आफ्नो फ्री प्या थप जानकारीका लागि एक डायल गर्नुहोस् एन्सेल Hmm. किनकिन्छुकाउ <laughs> <laughs> साबुनले स्किन ड्राई र डिआएको छ ड्युटी बार जसमा छ एक चौथाचराइजिङ मिल्क जसले तपाईँको स्किन लाइ कोमताले सफा गर्छ विश्वास लाग्दैन भने ट्राई गर्नुहोस् अनि फरक आफूले हेर्नुहोस् रेडियो को स्थापना चौबिसै घन्टा प्रसारण आरम्भ दुई हजार अन्ठाउन्न रेडियो कान्तिपुर पूर्वाञ्चलमा सहित दुई हजार चौसठी वान वान पोइन्ट एट मेगापुर पैसठी रेडियो कान्तिपुर कान्तिपुर डट कम दुई हजार केपबाट व्यक्तिगत पहुँचमा कान्तिपुर एप्रिङ्स इभेन्ट And now Radio Cantipur, Radio Rashtrakuta presents BGM Mobile 16 music orders in association with Sigram's Royal Stag Mega Music powered by Shivam Cement. Feeling bold, feeling sexy. Feeling funky. Feeling determined. Feeling sexy. We know you feel us. Come be a part of our celebration. Radio Cantipur. 16 Music On Title Sponsor BQ We for you in association with Son Hyundai Channels Large Hyundai Channels Sigrans Roadstack Mega Music It's your life make it large powered by Shivam Cement Shivaramba Shivam Sanna Celebration Partners Nepa Top Subhita Join Orbit Medical Insurance Discover a Doctor Dayanaraka Antarrashtriya Star ka Vastnayukta Agarbatti Haru Glucose BioCode Good Life FitKit Biscuits <laughs> Highlights Nepal Dish Home Movie Partner Bank Bank. Connect Your Way to Freedom City Express Money Transfer Pure Auncho Samhaalera Nepal Rastra Bank Bata Ka Varga Ko Ijajat Patra Prapta Sanstha Buddha Tech Limited Buddha Power Complete Piece of Mind Infrastructure Development Bank Limited Mukhya Karyalaya Khanda Ghar Kathmandu Buddha Air Hospital Partner Alka Hospital Jaula Khir Lalitpur We Care to Cure <laughs> One Day to Go Number one on your dial the station with a smile 96.1 Kantipur FM Kantipur FM presents the program full of love hajur Kantipur FM prastut gardacha maya nai mayali bharieko karyakram ratayu bai and so Nepal ke lagi मायाकै कुरा सुन्दै हुनुहुन्छ प्रेमकै कुरा सुन्दै हुनुहुन्छ यो माया भन्ने चीज, यस्तै यस्तै हो रट यु बाई एन्सेल वेल लेट्स टक अबाउट लभ नाइट सधैँ जस्तै तपाईँ मनमा आशा सधैँ जगाइरहनुहोस् मायाको मामलामा फेल खानुभएको छ हे यस्तो माया भनेको जे पायो त्यही हो मलाई विश्वास लाग्दैन भन्नुहुन्छ भने पनि चेयरअप You युआर गोइङ टु लभ अगेन एन्ड इट विल बी म्याग्निफिसियन्ट डङ्ग पर्नुहोस् वा आशाको त्यो दियो जोगाउनुहोस् तपाईँ पुनः प्रेममा पर्नुहुनेछ र त्यसपछि प्रेमको जादु यसरी चल्नेछ कि तपाईँ साँच्चीकै खुसी हुनुहुनेछ त्यसैले मायाले धोका दियो मायाले म मा बदनाम भएँ मायाले मलाई मा कहीँको पनि छोडेन जस्तो लाग्छ भने यो समय पास हुन्छ तपाईँ पुनः प्रेममा पढ्नुहुनेछ र अब साँच्चीकै असली प्रेम प्राप्त गर्नुहुनेछ आज म कथै कथा भन्छु मैले कथा नै कथा ल्याएकी छु तपाईँ मलाई केही भन्नुहुन्छ अथवा एउटा विनर पोस्टको रूपमा केही पोस्ट गर्नुहुन्छ भने फेसबुकमा गएर गर्नुहोस् म लास्टमा एउटा विनर पोस्ट पनि पढ्छु एउटा गीत एकजना श्रोताको नाममा पनि बजाउँछु Overall, this show is the story of Mayane Mayane Bariye Ka. Facebook, so far, 2,54,844,000. Thank you so much for all the love. I feel so loved. Let me know your name is Sabina Karki. S.A.B., डबलई गर्नुहोस् है इएनए केएआर केआई कार्की गर्नुहोस् फेसबुकमा तपाईँले भेट्नु भएन भने गुगलमा सर्च गर्नुहोस् तपाईँले मेरो पेज पक्का भेट्नुहुन्छ कथा नम्बर एकबाट स्टार्ट म गर्छु है त कस्तो मिठो मिठो कथा मैले ल्याएकी छु यो कथा आशाको बारेमा जो निराश हुनुहुन्छ उहाँले यो कथा सुन्नै पर्छ रातको समय थियो जाडोको महिना भएकाले चिसो चिसो मौसम अनि चारैतिर शून्यता अनि अन्धकार थियो छेउको कोठामा चारवटा दियो बलिरहेको थियो कोठा सुनसान भएकाले उनीहरू एकअर्कासँग मनका कुरा गर्दै थिए पहिलो दियोले भन्यो म शान्ति हुँ तर अब कसैलाई मेरो आवश्यकता छैन रहेछ चा। चारैतिर मारकाट झगडा लुटपाट मात्र छ यसो भन्दै केही बेरपछि त्यो दियो निभ्यो दियो ले भन्यो म विश्वास हुँ यो झुट र ठगीको दुनियामा मेरो कुनै अस्तित्व छैन यसो भन्दै त्यो पनि निभ्यो तेस्रो दियो दुखी हुँदै बोल्यो म मा माया हुँ म मा प्रेम हुँ मसँग बलिरहने बल त छ तर यो मतलबी दुनियाँमा मान्छेहरू पैसाको पछि दौडाउन यति व्यस्त छन् कि उनीहरूले प्रेम गर्न नै भुलिसके त्यसैले म पनि अब यहाँ बस्न सक्दिनँ भन्दै त्यो दियो पनि निभयो त्यो भर्खर निभेको मात्र थियो एउटा सानो बच्चा त्यो कोठामा आइपुग्यो दियो निभिएको देखेर ऊ अँध्यारो मुख पार्दै रुन्ची स्वरमा उसले भन्न थाल्यो तिमीहरू किन बलिरहेको छैनौ तिमीहरू त बलिरहन पर्थ्यो यसरी हामीलाई एक्लै पारेर बिचमै कसरी छाडेर गयो। बच्चाको कुरा सुनेर चौथो दियो बोल्यो नरौ बाबु म चौथो दियो यानि कि म आशा हुँ जबसम्म म छु हामी निभेका दियोलाई फेरि बाल्न सक्छौँ यो कुरा सुनेर बच्चाको मुहार उज्यालो भयो र उसले आशाको बलमा शान्ति विश्वास र प्रेमलाई फेरि प्रकाशित गर्यो यस्तो स्विट यो कथाले के भन्न खोजेको भने जब खराब समय आउँछ जब चारैतिर अन्धकारै अन्धकार देख्नुहुन्छ त्यति बेला हिम्मत नहार्नुहोस् आशा नछोड्नुहोस् किनकि आशामा यति धेरै शक्ति हुन्छ कि तपाईँले गुमाएको हरेक चिज तपाईँले फेरि पाउन सक्नुहुन्छ आशाको दियो बलिरह्यो भने अरु कुनै पनि दियो तपाईले बाल्न सक्नुहुन्छ सो माई डियर फ्रेन्ड द ड्रे अफ होप भनिन्छ नि आशाको दियो जगाइरहनुहोस् माया प्रेमको मामलामा फेल खानुभएको छ भने त्यस्तो होइन आशा गर्नुहोस् तपाईँ पुनः प्रेममा पर्नुहुनेछ आशा गर्नुहोस् अझ असल माया लु पाउनुहुनेछ र आशा गर्नुहोस् यस्तो रोमान्टिक गीत एकअर्काको हातसम्म हुँदैन अवश्य गाउन होने चाहो अली, अली बता सलो साझ पर अली हली बतासलो मन घरी चम्किँदा अध्या रुचि दे आका शुभ तल शीतल छहारी एडिक्टिभ यो माया प्रेमको मामलामा केही चाहिँ छ के माया प्रेममा जसले क्या नसा लगाइदिन्छ यस्तो मात लाग्छ यस्तो नसा लाग्छ जब माया लाग्छ द्याट्स वाइ यो माया भन्ने चिज यस्तै यस्तै हो आठ बजेर पच्चिस मिनट एउटा कथा फेसबुक एउटा कथा कथा भयङ्करै राम्रो एकदमै खतरा स्टोरीवाला अथवा लेसनवाला होइन सिम्पल छ तर कति सिम्पल कुराहरू कति स्विट हुन्छन् एक दिन एकजना केटीलाई फेसबुकमा एउटा केटाको फ्रेन्ड रिक्वेस्ट आउँछ केटाको पिक्चर हेरेर केटीले उसलाई क्यान्सल गरिदिन्छे किनकि उसलाई त्यो केटाको पिक्चर मनपर्दैन तर पनि केटा पटक पटक, पटक उसलाई रिक्वेस्ट सेन्ड गरिरहन्छ अन्त उहाँ हार खाएर केटीले उसलाई एड गर्छ आब भने केटा ने उसलाई हरेक दिन गुड मर्नी गुड इवनिंग गुड नाइट खाना खाए आदि आधी मैसेज करू शुरू में केटी ले गई नर हरेक दिन मैसेज आने ऐसी उसके रिप्लाई दिन थे समय पीछे उन्नी राटा को नाम रवि थी ऊंडिया में पानी जहाज काम करते महीना दिन छुट्टी ऊ घर में आक थी र अब केही दिनमै ऊ काममा जानुपर्ने थियो जानुभन्दा अगाडि उसले केटीलाई कल गरेर भन्यो म तिमीलाई धेरै माया गर्छु यदि तिमी मलाई माया गर्थ्यौ यो सुनेर केटी चुप भई। ऊ पनि रविलाई माया त गर्थी। तर पनि केही समय चाहन्थे उसले भने हेर म तिमीलाई मन पराउँछु यदि तिमी गइसकेपछि मलाई तिम्रो याद आयो भने तिमी फर्केर आउने म तिमीलाई जवाफ दिनेछु केटाले हुन्छ भन्यो ऊ काममा गयो पुरा एक महिना बित्यो रविको न कुनै कल आयो न त मेसेज नआयो केटीलाई उसको धेरै याद आउन थाल्यो रविले आफूलाई गरेको केयर रविले खरी घरि मेसेजेस पठाउने उसलाई धेरै धेरै याद आयो ऊ अब केवल रविको एक कलको पर्खाइमा थिए उसलाई रविको मायाको आभास भएको थियो ऊ भन्न चाहन्थे मिम्मी धेरे मया समय बित्ते गयो एक दिन अचानक नया नंबर बाटी कल आँच उ केटा बोल हलो हजू रोशनी बोलते ही मवी को साथी राहुल हूँ एकदम दुखद खबर रवि पानी जहाज को सीढ़ी बािपिए लड़ा उ में चोट लगे थी सले तीन दिन अगाड़ी उसको मृत्यु भो रवि सदै भिशला हजूर आपने ख्याल राख्हलावि को अंतिम इच्छा थी बाकी अरुण के भो ते पीछे ती केटीले सुन उनको हाथ बट फोन छुट्यो री एक रुण लगीन् रवि को मृत्यु आज चार वर्ष भैस तरपनी जति बेला रोशनीले फेसबुक खोल्छिन् उनलाई आशा लाग्छ कि कतै रविको मेसेज आउँछ र मेसेजमा लेखिएको हुन्छ रोशनी गुड मर्निङ खाना खायौ तिमीले the त्मक उत्सव एनसेल फेस्ट मही मईस गई दस रतरंगशा काठमांडू मैं भारत को कॉमेडी किंग कपिल शर्मा रेलोडियोनो निगम को साथ में लोकप्रिय कलाकार पोखरियल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 म उषा खड्गी यस्तो जाडोमा पनि मैले आफ्नो त्वचालाई सुखा र फुस्रो हुन दिएकी छैन किनकि टोटल छोइस्चर जसले लाइफ लाइफ या रियल मेरो सोया एक्सट्राट थ्री मल्टिलेयर मोइस्चर जुन पुग्छर चौबिसै घन्टा विज्ञान को वरदान संगेर जिससे बलि दाँत स्वस्थ गीजा सास प्रकृति रिश्रण अवश्य मुखको किटाणु हटाउन सक्छ लिनु निम बार मात्र यसमा छ कागती र निमको शक्ति कागतीले चिल्लोपना हटाउँछ र निमको अगाडि किटाणुको चान्स छैन अब पुरानो अबुल दु्रिङमा नगद पुरस्कार अझ धेरैलाई एक लाख बिस हजार 10 हजार र पाँच हजार परे चौबिसै घन्टा प्रसारण आरम्भ दुई रेडियो कान्तिपुर पूर्वाञ्चलमा 2065, गत पहुँचमा कान्तिपुर एप्रिङ क्लोजर And now Radio Cantipur Radio Rashtrakuta presents BQ Mobile 16 Music Honors in association with Sigram Royal Stag Mega Music powered by Shivam Cinema Feeling bold feelin sexy feeling funky feeling determined feeling sexy We know you feel us come be a part of our celebration Radio Cantipur 16 Music Orders. Title Sponsor. BQ. We For You. In Association With. Small Haldei Chana Bus. Large Panawdei Chanaos. Seagram's Royal Stack Mega Music. It's Your Life. Make It Large. Powered By. Shivam Cement. Shavaramba. Shivam Sangha. Celebration Partners. Lepa Top. Saptic Talk. Join Orbit Medical Entrance. Discover A Doctor. Devi Naraka. Amtrashtra Ishtarga. Basta Nyukta Agravati Haru. Glucose Brycode. Good Life Fit Kit Biscuits. Good Life Fit Kit Biscuits. Highlights Nepal Dish Home Movie Partner Black Bank Connect your way to freedom City Express Money Transfer Puryauncho Samhalera Nepal Rastra Bank Bata Kao Barga Ko Ijajat Patra Prapta Sans Tha Prabhu Bank Limited Buddha Power Complete Peace of Mind Infrastructure Development Bank Limited Munghyu Kare Leye Khanta Ghar Katmando Buddha Air Hospital Partner Alka Hospital Jowla Khe Lalipur We Care to Cure One Day to Go Canada 6.1 Kantipur FM Kantipur FM presents the program full of love Hazzur, Kantipur FM Prasthut Gordasa Maaya Nei Maaya Nei Bhariyeko Karyakram yes, Brought to you by Ensa, Nepal Kailagi एन्सेल यो माया भन्ने चिज यस्तै हो ह्याप्पिएस्ट इज द हार्ट फिल्ड विथ लभ हाम्रो मन हाम्रो मुटु जब जब त्यसमा अति धेरै माया भरिन्छ त्यो अति खुशी हुन्छ अरे जब तपाईँ प्रेम गर्नुहुन्छ कसैलाई जब प्रेमले तपाईँलाई सुखद अनुभूति गराउँछ तपाईँ कति खुसी देखिनुहुन्छ कहिले कि हामीले साथीहरूलाई पनि जिस्काउँछौँ नि अरे वा के हो यस्तो लभमा परिसकेपछि त फेसमा अर्कै देखिन्छ खुसी त भनेर भन्छौँ so, नि त सो आफ्नो मनमा यति धेरै माया भर्नुहोस् आफ्नो मुटुमा यति धेरै माया होस् तपाईँ सधैँ खुशी देखिने अवस्था आइरहोस् अर्को एउटा कथा छ कस्तो स्विट छ यो कथा पनि तर नि यो कथा तपाईँले राम्रोसँग सुन्नु भने तपाईँले बुझ्नुहुन्न अलिकता बुझ्नुपर्ने कथा छ कि यो म बिस्तारै भन्छु तपाईँले बुझ्ने तरिकाले एकदम सरल ढङ्गबाट भन्छु राम्रोसँग सुन्नुहोस् ल त्यो एक्सिडेन्टको कथा एकजना एकदम नाम चलेका को कथा उनको छोराको कथा पैसाले के गर्न सक्छ पैसा, पैसा राइट टाइममा दिन सकियो दिन सकिएन भने के हुन्छ त्यस्तो कथा मध्यरात एकजना वृद्ध व्यक्ति गाडी हाँकिरहेका थिए अचानकै सिधै अगाडिबाट एउटा गाडी यस्तरी उइकिएर आयो यति अनियन्त्रित थियो सायद उता त्यो गाडीमा ब्रेक नलागेको कि खोइ के भएको हो यस्तो आयो कि यताति वृद्ध व्यक्तिले बेसमारी ब्रेक लगाएर अगाडिको कारलाई नठोकियोस् भनेर चाहँदा चाहँदै पनि हेर्दा हेर्दै गाडी ठोकियो अगाडि कारका चालकको त्यही मृत्यु भयो को हुन् उनी भनेर पहिचान त्यति बेला हुन पनि सकेन हेर्दा हेर्दा पुलिस आयो एम्बुलेन्स आयो ती वृद्ध व्यक्तिको हातमा हत्कडी लगाइयो अनि पुलिसले यसो हेर्दाखेरि त चिने ती व्यक्ति त देशकै नामी व्यापारी रहेछन् ती व्यक्तिले पुलिसलाई एउटा अनुमति मागे म मा जेल जानुभन्दा अगाडि मेरो अन्तिम अनुरोध मलाई एउटा फोन गर्न दिनुहोस् वृद्ध व्यक्तिले आफ्नो छोरालाई फोन गर्न चाहेका थिए उनले भन्न चाहेका थिए छोरा म माफी माग्छु तिमीसँग तिमीलाई गाडीको ब्रेक फेर्नको लागि पैसा चाहिएको थियो तर मैले बुझ्दै बुझिनँ तर के तिमी मलाई जेलमा लिन आउन सक्छौ मलाई यस्तो चेतना भएको छ अहिले म तिमीलाई नयाँ गाडी किन्ने च्याक दिइहाल्छु छोरा अब तिमी नै मेरो बिजनेस सम्हाल मेरो बानी नै छुट्टो छ म कति रिस उठ्दो छु तिमी आमाले पनि मलाई त्यही भएर छोडेर गइन् मैले तिमीलाई माया गर्न नै जानिनँ यस्तै हो भने तिम्रो पिता भन्ने अधिकार पनि मलाई छैन भनेर उनी भन्न चाहन्थे उनले छोराको फोनमा डायल गरे फोन उठेन भोइस मेसेज छोड्न मिल्थ्यो यी सबै कुरा भनेर उनले भोइस मेसेज रेकर्ड गरेर रे पठाए उनले दुर्घटनाबाट पाठ सिकेका थिए त्यो त्यहीँ बेला झोक्राएन बसिरहेका थिए सिनियर पुलिस अफिसर छेउमा थिए अनि उताबाट जुनियर पुलिस अफिसर आए र आफ्नो सिनियर पुलिस अफिसरलाई भने सर यो गाडीमा मैले भेटेको फोन बजिरहेको थियो एकचोटि हेर्नुहोस् त भन्दा सिनियर पुलिस अफिसरले फोन हेरे एउटा मेसेज आएको रहेछ मेसेज चाहिँ उताबाट गड भनेर नाम लेखिएको रहेछ मैले भगवान् सरह मान्ने मेरो पिता भनेर ती सिनियर पुलिस अफिसरले त्यो मेसेज अन गरे मेसेज अन गर्दाखेरि त जो छेउमा झोक्राएर बसिरहेका थिए नि वृद्ध व्यक्ति उनकै आवाज गुन्जिरहेको छोरा मलाई माफै देऊ मलाई माफ गर भनेर मतलब उताबाट जुन ब्रेक बिग्रिएर गाडी अनियन्त्रित भएर जो आएका थिए जसको मृत्यु भयो उनी त्यही वृद्ध व्यापारीका सन्तान रहेछन् सो so, पाठ के हो भन्दाखेरि पैसाको हकमा हामी अति कन्जुस छौँ कोही कोही अति दिलदार छौँ हेर्नुहोस् पैसाले जीवन त किन्न नसकिएला तर सही समयमा आवश्यकता परेको समयमा पैसाको महिमा बुझियो र बुझाउन सकियो भने त्यो राम्रो हुन्छ नभएदेखि सुन्दा सजिलो लाग्ला सुन्दा सहज लागला तर पैसा संबंध टुटा पैसा विरक्त लग पैसा मया को बाटो बंद कराँ per le po janda cha यस वर्ष भन्दा ठुलो मनोरञ्जनात्मक उत्सव एन्सेल पोर्पमा यही मङ्सिर सताइस गते दशरथ रङ्गशाला काठमाडौँमा भारतको कमेडी किङ कपिल शर्मा र मेलोडियस सोनो निगमको साथमा नेपालका लोकप्रिय कलाकारहरू सुगम पोखरेल यम जीतु नेपाल राई। जीपी को एक फ्री गोल्ड पैस जीबी डेटा को खरीदर पैसी डेटा को खरीद्रोन्ज पैस पास्ट सीमित भाई का बनील से लगे एक सात एक दुई एक डायल कर पनि हरेकमा सबैलाई पुग्छर मुलायम साबुन ले डुटी बार जसमा छ एक चौथाइजिङ मिल्क जसले तपाईँको स्किन लाइ कोले सफा गर्छ विश्वास लाग्दैन भने ट्राई गर्नुहोस् अनि फरक आफूले हेर्नुहोस् कागती को शक्ति फूल हर को बासना ले कपड़ा लाई दिशा बासनादार सफाई विल, सफाई जिसमें बासना प्रेमकै सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुरको एन्सल यो माया भन्ने चिज यस्तै हो भोली हम विशेष दिन हो भोलि हम सिक्सटीथ म्युजिक अनर्स हम सेलिब्रेट कर चार बजे पची यहाँ रेडियो कांतिपुर में सुन्न हो टीविजन में हेरूला साथ में हमी वेबसाइट ही लंच कर जहाँ बा हमी अनलाइन स्ट्रीमिंग करने इंटरनेट बाद संसार को जुनसुक कुना में बसर यहाँ हम म्यूजिक अनर्स हेन सकूल हामीले सङ्गीतको सूचनाको मनोरञ्जनको समाचारको ओभरअल कलेक्सन बनाएर कार्यक्रम पस्कदैछौँ तपाईँले टिभीमा पनि हामीलाई हेर्न सक्नुहुन्छ सुरुमै मेरो भूमिकाको बोल्ने पालो परेको छ हामी आउने छौँ हामी बोल्नेछौँ हामीलाई देखेर नतर्सिनु होला <laughs> र यतिखेर कथा सुनाउँछु अब दुईवटा कथा एकैचोटि सुनाउँछु यस्तो मर्मस्पर्शी कथा छ तपाईँले फेसबुकमा पनि पढ्नु छ होला पहिला आजकल त फेसबुकबाट हामी कति कथाहरू पढिरहन्छौँ पोस्ट गरिरहन्छौँ पढ्नु भएको छ भने ठिकै छ रेडियोमा त सुन्नु भएको थिएन होला पढ्नै भएको छैन भने त सुन्नुहोस् कति स्विट कथा छ आमाको बारेमा कथा आमाको बारे मा आमा मायाको बारेमा त शब्द नै छैन वर्णन गर्नको लागि दुइटा कथामा पहिलो कथा छोरा कति दुष्ट हुनसक्छ छोरा नभनौँ सन्तानको भनौँ सन्तान कति दुष्ट हुनसक्छ यो कथाले बताउँछ पल्लो कोठाबाट आमाले एकहोरो खोकी रहन् अर्को कोठाबाट छोरो उठेर गएर सोध्यो के भो आमा उसले निधारमा हात राखेर छाम्यो आमाले भनिन् मलाई एकदमै खोकीले च्याप्यो श्वास पनि बढेर आएको छ केही औषधी ल्याइदिउँ न बाबु छोरो रातिको एघार एक बजी यति राति औषधि म कहाँबाट ल्याउँ आज बिस लाएर छु त ल्याइदिन्छु यति भन्दै ऊ आफ्नो कोठामा गयो अनि कानमा हेडफोन घुसार्दै भन्यो अँ डार्लिङ के भन्दैथ्यौ उताबाट नारी स्वर सुनियो, खासै कि पनि होइन तिमी चाहिँ कहाँ गएर नि उता पल्लो कोठामा आमालाई अलि सन्चो भएन रे कि औषधी ल्याइदिए भन्दैछिन् यो रातमा म आधा रातमा कहाँबाट गएर औषधी ल्याउनु मैले भनेको यति भन्दा भन्दै मोबाइलमा टुट टुँट टुँट आवाज आयो नारी स्वरले भन्यो ला मेरो मोबाइलमा ब्यालेन्स सकियो अनि यताबाट आवाज गयो भख है म के गर्छु भन्दै छोरा कपडा लगाएर बाहिर निस्कियो आमाले भित्रबाट सोधिन् कहाँ हिँडेको बाबु अनि छोराले उत्तर दियो तिमीलाई औषधी ल्याइदिन यति भन्दै ऊ बाहिरियो वा कथाले भनेको कुरा बुझ्नु भयो कि बुझ्नु भएन हेडफोन कानमा घुसारेर आमा बुवालाई एकदम छुच्चो हुने सन्तानहरू पनि बढ्दै हुनुहुन्छ त्यस्तो नगर्नु चाहिँ त्यो एकदम नराम्रो बानी हो हामी भगवान् भनेर धेरैलाई पुज्छौँ तर आफ्नो आमा बुवा जस्तो भगवान् कहीँ पाउनुहुन्न अर्को कथा पनि स्विट सौतिनी आमाको कथा एउटा छ वर्षको सानो बालक उसको आमा गुमा आएको हुन्छ उसले आमा बितिसकेकी हुन्छन् र बाबुले अर्को बिहे गरेका हुन्छन् एक दिन एकजना मान्छेले त्यो टाले सोध्छ बाबु तिमीलाई आफ्नै बितेकी आमा र नयाँ आमामा के फरक लाग्यो त त्यो बालकले भन्छ मेरो नयाँ आमा सच्चा छिन् तर बितेकी आमा झुटी थिइन् यो सुनेर त्यो मान्छे हैरान हुन्छ र भन्छ किन बाबु तिमीलाई किन त्यस्तो लाग्छ जसले तिमीलाई जन्म दियो ऊ चाहिँ झुटो हिजो आएकी नयाँ आमा चाहिँ सच्चा जस्तो लाग्छ भन त बाबु तब त्यो किटाली भन्छ जब म चकचक गर्थे तब मेरी जन्म दिने आमाले भन्थिन् तँ यसरी चकचक गरिस् भने तँलाई खाना दिन्न तर त्यस्तो भन्दा भन्दै पुरै गाउँमा खोजेर ल्याउँथिन् र मलाई बसालेर आफ्नै हातले खाना खुवाउँथेन् नयाँ आमाले पनि तँले चकचक गरिस् भने खाना दिन्न भन्छन् साँच्चै आज तिन दिन पो तिन दिनदेखि खाना पाएको छैन आखिर आफ्नै जन्म दिने आमा जस्तो माया गर्ने कोही हुँदैनन् वेल well, संसारका सबै आमालाई नमन तपाईँ यदि कसैको दोस्री आमा भएर त्यो घरमा पुग्नु भएको छ भने तपाईँले सन्तान सम्झिएर सन्तान सरह माया प्रेम गर्नै पर्छ यस्तो व्यक्ति भएर समाजमा अघि बढ्नुहोस् तपाईँले अरूलाई बोझ थपिदिएको विरक्त लाएको, उदाहरण तपाईँ बन्न नपरोस् बरु अरूको उद्धार गर्ने आफ्नो प्रेमले अरूलाई अत्यन्तै सुख दिने त्यस्ती आमा वा त्यस्तो बाबु वा त्यस्तो व्यक्ति तपाईँ भइदिनु हो भने यो समाज कति सुन्दर हुन्छ होला सो माई डियर फ्रेन्ड प्लिज माया बाँड्नुहोस् माया बाँड्नुहोस् माया अ ज्यादा बाढ़न प्रभु मेरे घर को प्यार करो मेरे घर का करो, प्रभु मेरे घर को प्यार करो मेरे घर का सेल यो माया भन्ने चिज यस्तै हो म आज मैले कति धेरै कथा सुनाएँ लास्टमा एउटा विन अ पोस्ट सुनाउनु पर्ने नै हुन्छ वेल विनअर पोस्ट कति ब्युटिफुल छ तर आज एउटा फोटो छ त्योभन्दा अगाडि अ पर्सन द्याट ट्रुली लभ्स यु विल नेभर लेट यु गो नो म्याटर हाउ हार्ड द सिचुएसन इज साँच्चीकोले मलाई माया गर्छ कि गर्दैन भनेर टेस्ट गर्न चाहनुहुन्छ भने कहिलेकाहीँ परिस्थिति कति जटिल बनिदिन्छ हेर्नुहोस् त तर जति जटी, जटिल परिस्थिति आए तापनि समस्या नै समस्या भए तापनि त्यो व्यक्तिले तपाईको मामलामा कहिले हार खाँदैन तपाईँसँगको सम्बन्ध टुटाउने बारेमा उल्ले सपनामा पनि सोच्दैन तपाईँलाई कहिले आफ्नो जीवनबाट टाढिन दिँदैन भने त्यो व्यक्तिले तपाईँलाई साँच्चीकै माया गर्छ र अब पोस्ट भन्ने काम म गर्छु त्योभन्दा अगाडि नि मलाई यस्तो इन्ट्रेस्टिङ लागेको मैले गएको हप्तादेखि गरेकी छु फेसबुक पेजमा चाहिँ मैले बिहानै पोस्ट गरेकी थिएँ तपाईँको बेस्ट लभ सङ कुन हो जुन पोस्ट गर्नु र जुन पोस्टले सबभन्दा बढी लाइक पाउँछ त्यो पोस्टमा लेखेको गीत म बजाउँछु श्रोताको नाम पनि भन्छु भन्दा आज मैले लगभग चौध सय श्रोताले पोस्ट गर्नुभएछ त्यति धेरै गीतहरूमा थ्री हन्ड्रेड लाइक आएको छ विवेक केसीको पोस्टलाई उहाँले नारायण गोपालको एती चोखो एती मीठो गीत रोज्नुभएको छ ओ वा भोलि त नारायण गोपालको चौबिसौँ स्मृति दिवस पनि परेको छ हामीले हाम्रो म्युजिक अनर्समा त्यही थिम बनाएका छौँ भोलिको कार्यक्रम सुन्न हेर्न मिस नगर्नुहोला विन अ पोस्ट चन्द्रिका कुइकेलको मेरो फेसबुक पेजमा धेरै साथीले पोस्ट गर्नुभएको छ कुन पोस्ट गरौँ कुन पोस्ट गरौँ विन पोस्टको रूपमा दायर, हेर्दा हेर्दा एउटा फोटो यस्तो मेरो मन छोयो म यसो मेरो राख्छु पेजमा मेरो नाम सबिना कार्की तपाईँले भेट्नुहुन्छ फेसबुक डट कम स्ल्यास सबिना कार्की गर्नु एसएबी डबल इएनए केएआर केआई -E कार्की अथवा गुगलमा सर्च गर्नुहोस् न यो चाहिँ वेस्ट बेङ्गाल इन्डिया कोलकाताको कुरा पैँतालिस वर्षका दुईजना दिदीबहिनी गङ्गा र जमुना दुईवटाको चाहिँ मुटु पनि जोडिएको होइन म फोटो पनि हाल्छु तपाईँले हेर्न सक्नुहुन्छ दुईजना एकदमै जोडिएको जाँदा जाँदा पनि सँग सँगसँगै छोरीै जोडिएको के? सानैमा आमाबाबाले पनि छोड्दैछन् हेर्नुहोस् कति शुद्ध आमाबाबा होला अनि नि उनीहरू चाहिँ पैँतालिस वर्षका भएछन् होइन भर्खरै मात्रै चाहिँ नि एकजना व्यक्ति एकजना व्यक्ति जसको नाम चाहिँ उनी छत्तिस वर्षीय उनको नाम चाहिँ जसमुद्दिन अहमाद जसमुद्दिन अहमदलाई चाहिँ पैँतालिस वर्षका दिदीबहिनी गंगा जमुना यति मन परेछ कि अब उनले प्रेम गरेर गंगा जमुना दुवैलाई आफ्नो जीवनमा स्वीकार गरेका छन् सो छत्तिस वर्षीय जसमुद्दिन अहमदले दिदीबहिनी गङ्गा जमुनालाई यस्तो अङ्गालो मारेका छन् त्यो फोटो म र यो फोटो हेरेर यो कुरा सुनेर दिदीबहिनीको शरीर जोडिएको छ तर कोही आएको छ सच्चा प्रेम गरेको छ यो हेरेर भन्ने मन लाग्छ oh my oh my oh my cheese yestai yestai toh tu takho yete me toh dil dil la king la maya virsne chantarane puran pum ka satat tu takho yete me toh चुला माया बिरसने संसारले पुराना प्रेम पा